के के सुदूर, के सुदूर के दरबार सबैको साझा युनिटी खबर सत्यता सन्तुलन विश्वसनीयता को पर्याय यूनिटी एफ एम बयानबे थोप्लो दुई मेगा हर्ष में यूनिटी हर खबर डाक्टर भगवान् कोइराला नेतृत्वको सोह्र सदस्यीय चिकित्सकको टोली डोडेल डडेलफ्रामा टोलीले दुई दिने निशुल्क मुटु रोग शिविरमा बिरामीहरूको उपचार गर्ने महिलाहरूले प्रसव पीडामा छटपटाउनुपर्ने बाध्यता डोटीका टुहुरा दुई बालबालिका एसओएस बालग्राममा पठाइने तीन बालबालिकाको संरक्षक पाइ जिल्ला प्रशासन कार्यालय कैलालीमा चारजना अधिकृतको जिम्मा एकैको थाप्लोमा सेवाग्रायले घन्टौ बस्नुपर्ने बाध्यता त सय पचास मेगावाटिमेती जलविद्युत र कर्णालीमा नुहाउन हिँडेका तीन बालिका कैलालीमा एन्सेल कल सेन्टरमा आक्रमण ए बुढो हिजो आज दुधको लागि पाल्ने बाख्रा पनि पाइन्छ रे गाई नभए पनि एउटा दुनो बाख्रा चाहिँ किन ल्याउनु पर्यो दुध दिने बाख्रो बाख्रो किन त्यति पैसा पनि लाग्दैन बाख्राको दुध गाई भैँसीको भन्दा अझै पोसिलो हुन्छ गर्नुहुन्छ बच्चा छ महिना पुगेपछि बच्चालाई थप खाना खुवाउनु पर्छ भन्ने थाहा छैन बच्चालाई अन्डा जस्ता खानेकुरा पर्याप्त खुवाउनु पर्छ यस्ता खानाले बच्चालाई मानसिक स्फूर्ति र शारीरिक तन्दुरुस्ती दिन्छ बरु बाख्रा मात्र होइन अन्डा पार्ने एउटा कुखुरा पनि किनेर ल्याउनु लोरीकै स्वास्थ्यको लागि हो भने त ल्याउनै पर्यो नि मासु तथा दुधजन्य खानाले बच्चालाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्वहरू प्रदान गर्छ जुन वनस्पति खानाबाट पाउन गाह्रो हुन्छ त्यसैले बच्चा छ महिनाको पुगेपछि दुई वर्षसम्म उनीहरूलाई गाई भैँसी र बाख्राको दुध एवं दुध परिकार तथा माछा मासु र अन्डा पर्याप्त मात्रामा खुवाउनु पर्छ साथै आमाको दुध पनि दैनिक खुवाइ राख्नुपर्छ कृषि तथा खाद्य सुरक्षा स्वास्थ्य शिक्षा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि षयवस्तु नेपालका चर्चित चिकित्सक डाक्टर भगवान कोइराला नेतृत्वको एक टोली आज डडेलधुरा पुगेको छ डडेलधुरामा आयोजना हुन लागेको दुई दिने निशुल्क मुटुरोग शिविरका लागि वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा कोइराला नेतृत्वको सोह्र सदस्यीय टोली आज साँझ डडेलधुरा पुगेको हो भोलिबाट उपक्षेत्री अस्पताल डडेलधुरामा आयोजना हुन लागेको निशुल्क मुडुरोग शिविरमा डाक्टर कोइरला नेतृत्वको सोह्र तथा उप अस्पतालको बीस छसज जनाको जम्बो टोलीले मुटोरोगीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उपक्षेत्रीय अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिनुभएको छ उपचारका लागि सुदूरपश्चिमका प्राय सबै जिल्लाबाट एक भन्दा बढ़ीले नाम दर्ता गराएका छन् अस्पताल व्यवस्थापन समितिका अनुसार शिविरका लागि सम्पूर्ण तयारी पूरा भएको छ शिविरमा पहिलो दिन भोलि विहान आठ बजेदेखि अपरा चार बजेसम्म तथा अन्तिम दिन पर्सि दिउँसो दुई बजेसम्म स्वास्थ्य सेवा प्रदान गरिने जनाएको छ सेव द को, को आयोजनामा स्थानीय गैर सरकारी संस्था रुडुकले जयन्ती मेमोरियल ट्रस्टको संयोजनमा सांसद आर्चू राणा देउपाको निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत विनियोजितै बजेटमा डाक्टर कोइराला सहितको डाक्टरहरूको समूहबाट बिरामीहरूको उपचारको व्यवस्था गर्न लागेको हो बझाङको जयपृथ्वी नगरपालिका चैनपुरमा आज एउटा दृश्य देखियो त्यो दृश्य थियो सुत्केरी सुत्केरी हुनको ला लागि एक महिलाले हिँड्दै नौ घण्टापछि अस्पताल पुगेको उनी प्रसव व्यथामा थिइन् उनलाई पीडाको छटपटाह्र थियो तर चारैतिर चाहर्दा उनलाई बोक्नको लागि चाहिने स्ट्रक्चर कहीँ भेटिएन उनका श्रीमानले सबै ठाउँ चाहे तर कहीँ भेटेनन् भएको एम्बुलेन्स पनि जिल्ला बाहिर परिवारलाई के गर्ने भन्ने चिन्ता पर्यो त्यसपछि उनलाई छिमेकी दुई महिलाले हिँडाउँदै नौ घण्टापछि पीडामा छटपटाइरहेकी महिलालाई अस्पताल पुर्याए बझाङ सदरमुकामको जयपृथ्वी नगरपालिका वार्ड नम्बर एघार बस्टीकी तीस वर्षीय सरस्वती सिंहको घटना हो यो सदरमुकाममै यस्तो अवस्था छ गाउँका महिलाहरूको अवस्था के होला सुत्केरी हुने महिलाहरूको ज्यान निकै खतरामा रहेको पत्रकार डिबी विष्टले बताएका छन् डोीमा आउँदो असार पहिलो हप्ता दुई दिने जिल्ला बाल भेला गर्ने तयारी शुरू भएको छ आज जिल्ला बाल कल्याण समिति डोटीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला बाल भेला आयोजना गर्ने निर्णय गरेको हो ओल्ड भिजन इन्टरनेशनल नेपाल टोटीको सहयोगमा महिला तथा बाल बालिका कार्यालय टोटीले भेलाको आयोजना गर्नेछ भेला आयोजना गर्न सोही बैठकबाट महिला विकास अधिकृत निर्मला दाहालको संयोजकत्वमा विभिन्न सरकार वाला निकायहरू सम्मिलित नौ सदस्यीय कार्यदल समेत गठन गरिएको छ सोही भेलाबाट नया जिल्ला बाल क्लब संजाल गठन गर्ने पनि जनाएको छ यस्तै बैठकले आफ्नै श्रीमती हत्या अभियोगमा कैद भुक्तान गरिरहेका गाजेरी गाप्छ दुईका महासिंह कुवरलाई 11 वर्षीय छोरा तेज बहादुर कुवर र सात वर्षिया छोरी भगवती कुवरलाई उचित लालन पालन र शिक्षाका लागि एसओएस बाल ग्राम धनगढ़ी कैलालीमा पठाउने निर्णय समेत गरेको छ यसैबीच जिल्ला बाल कल्याण समितिको उक्त बैठकले आफ्ना अभिभावक गुमाएका सरस्वती नगर गाविस दुई बस्ने नौ वर्षीय प्रकाश थापा मगरलाई मा नजिकै माइजू नाता पर्ने ललिता देवी थापा मगरलाई र सरस्वती नगर एक बस्ने 15 वर्षीय पूजा मल्ल र तेह्र वर्षीय राजेन्द्र मल्ललाई सोही ठाउँ निवासी हेमा मल्ललाई संरक्षणको जिम्मेवारी दिने निर्णय समेत गरेको पत्रकार छलक पाले जनाएका छन् जिल्लाको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय कैलारीमा चारजना अधिकृतको जिम्मेवारी एउटै अधिकृतले समारी रहनु भएको छ जसका कारण सेवाग्राही भने मारमा परेका छन् प्रमुख जिल्लाअकारी सहायक प्रमुख जिल्लाधिकारी र तीनजना प्रशासकीय अधिकृतको जिम्मेवारी एउटै प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले सम्हाल्नु परेकाले प्रशासनले दिने सेवामा ढिला सुस्ती भएको छ महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्ने एकजना मात्रै अधिकारी हुँदा सानो सानो कामका लागि पनि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता रहेको छ जिल्ला प्रशासन कार्यालयमा चारजना प्रशासकीय अधिकृतको दरबन्दी रहेकोमा तीनजना मन्त्रालयले नै पठाएको छैन कैलालीका प्रमुख जिल्लाधिकारी अब्दुल कलाम खाँलाई गृह मन्त्रालयले एक हप्ताका लागि काजमा बोलाएको र सहायक प्रमुख जिल्लाधिकारी उदयबहादुर सिंह केही दिन अघि डरेलद्रा सरवा हुनुभएको थियो गृह मन्त्रालयले काजमा बोलाएका प्रमुख जिल्लाधिकारी असार एक आउने र बझाङबाट कैलाली सरवा हुनुभएका हुनु सहायक प्रमुख जिल्लाधिकारी आउन अझै चार पाँच दिन लाग्ने प्रशासकीय दुवै पौडेलले बताउनु भएको छ पश्चिम सेती जलविद्युत परियोजना निर्माणमा अन्यल हुदा यो परियोजना एकदको सक... एक कथा बन्न सक्ने बन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् सुदूरपश्चिमको आर्थिक विकासको मेरू दण्डको रूपमा लिएको पश्चिम सेती जलविद्युत आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन वर्षौंदेखि पिछड़िएका राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्नेछ तर आयोजनाको विषयमा कुनै टुंगो नलाग्दा आफूहरू दुखित भएको टोटीको लाडामाण्डोका स्थानीय प्रेमबहादुर बलायरले बताएका छन् पश्चिम सेती बन्ने हल्ला शुरू भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुदैछ तर पश्चिम सेती बन्ने हल्ला हल्लामै मात्र सीमित रहेको छ परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ स्थानीयवासीहरू थ्रीगर्जित संघको प्रारम्भिक सम्झौता पछि पनि विश्वस्त हुन सकेका छैनन् निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी नाफा नाफाघाटा नहेरी विवादरहित ढंगले काम शुरू गर्नुपर्ने माग स्थानीयको रहेको छ बझाङको भामचौरकी एक वृद्धा पञ्चासी वर्षको उमेरमा हातमा नेपाली नागरिकता थमाउन पाएपछि दङ्ग भएकी छिन् भामचौर एकी रन्धादेवी धामी आफूले 85 वर्षको उमेरमा नागरिकता पाएपछि खुसी भएको बताइन् सदरमुकाम चैनपुर पुगेर नागरिकता बनाउँदा खर्च लाग्ने भएका कारण नागरिकता नबनाएको ना बताउने रन्धारे जिल्ला प्रशासन कार्यालयले गाउँमा नै एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि नागरिकता बनाएकी जीवनभर नागरिकता आवश्यकता नपरेको ना र नागरिकता बनाउनुपर्छ भन्ने था नै थाहा नभएर नबनाएको उनले बताइन् नागरिकता पाएसँगै वृद्ध भत्ता पाउने पाने ऐसी उसी झन खुशी देखिए ती वृद्धा को गांव देखी सदरमुकाम पुग्न दुई दिन को पैदल दूरी लिविर बजांग जिला का सातवटा गावी साय उसी जना व्यक्ति ने नागरिकता प्राप्त कर सदरमुकाम चैनपुर झंडे दुई दिन पैदल दूरी में रहकर खीराताड़ी देवलीकोट कफलशेरी पीपल कोट बाज भचौौर नागरिकले सहज रूपमा नागरिकता प्राप्त गरेको शाहक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले जानकारी दिनुभयो गएको तेस गतेबाट शुरू भएको सरसफाई सप्ताह आज सम्पन्न भएको छ सप्ताहभरि विभिन्न कार्यक्रमहरू गरिएका छन् यता डडेलधुरामा पनि विविध कार्यक्रम सम्पन्न गर्दै सप्ताहको समापन गरिएको छ डडेलधुरामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पाँच वर्षभित्र पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने रणनीतिक योजना अनुमोदन गर्दै सत्रौं राष्ट्रिय सरसफाई सप्ताह सम्पन्न गरेको छ कैलालीको लम्कीचुहा नगरपालिका वार्ड नम्बर एक तीन जना बालिका बेपत्ता भएका छन् उनीहरू बिहान दश बजे बल्चौर स्थित कर्णाली नदीको नालामा नुहाउने भनेर घरबाट हिँडेको आफन्तको भनाइ छ बेपत्ता हुनेहरूमा राम्ची बादिकी बाह्र वर्षीय छोरी दुर्गा बादी रतन बादिकी चौध वर्षीय छोरी मीना र विक्रम बादिकी तेह्र वर्षीय छोरी नेकपा माओवादीले राज्यलाई कर छली गरेको भन्दै एनसेल कल सेन्टर कार्यालय धनगढ़ीमा आक्रमण गरेको छ निजी क्षेत्रको सेवा प्रदाय कम्पनी एनसेलले हालसम्म बाइस अरब रकम राजस्व छली गरेको भन्दै कारवाही गरेको माओवादी पार्टीले विज्ञप्ति राजस्व छली गर्ने एनसएल बहिष्कार गरौं भन्ने नारा नारासहित आज जनकारवाही गरेको उल्लेख गरिएको छ नेकपा माओवादी पार्टीका केन्द्रीय सदस्य रामप्रसाद तिमेल सेना आरपीले उपभोक्ताबाट कर अग्रिम असूल गर्ने ग्राहकलाई सेवामा ठगी गर्ने र रा राज्यलाई कर नबुझाउने गरेकाले कार्यवाही स्वरूप आक्रमण गरेको बताएका छन् एनसेल कल सेन्टर कार्यालयको सिसा से फुटेर सामान्य क्षति भएको जनाएको छ राज्यलाई बुझाउनु कर नतिरेमा फेरि पनि कड़ा कार्यवाही गरिने चेतावनी माओवादीले दिएको छ अज्ञात व्यक्तिको गोली प्रहारबाट झ्यान गुमाएकी डोटीकी बीस वर्षीय मीना साउदका आफन्तहरूले प्रहरलाई चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाई कारवाही गर्न माग गरेका छन् गैराती डोटीको पचनाली स्थित तलकोटमा भन्सामा रातीको खाना पकाइरहेकी बेला अज्ञात व्यक्तिले गोलीप्रहार गरेर साउदको हत्या गरेपछि आफन्तहरूले प्रहरीसँग दोषी पत्ता लगाएर कारवाही गर्न माग गरेका हुन् उनीहरूले सुनियोजित तरिकाले मिनाको हत्या गरेको भन्दै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् यता प्रहरले भने घटनाको विस्तृत अनुसन्धानमा लागिसकेको बताएको छ प्रारम्भिक अध्ययनअनुसार शङ्का गर्ने थुप्रै ठाउँ रहेकाले आफूहरू घटनाको विस्तृत अध्ययनमा लागेको र अपराधीलाई चाँडै कानूनको प्रक्रियामा ल्याउने डोटी प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उप उदयदेव भट्टले बताउनु छ नेकापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउनु भएको छ आज पब्लिक मीडिया क्लब धनगढ़ीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो संविधानको कार्यान्वयन भूकम्पबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुननिर्माण र समस्या समाधान गरी शान्ति प्रक्रियालाई पूर्ण रूपमा लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उहाँले बताउनु भएको हो अध्यक्ष प्रचण्डले वर्तमान सरकारसँग भएको नवुदे सहमतिलाई कार्यान्वयन रा, का गर्न र राष्ट्रिय सहमतिका लागि सहयोग गर्न समेत आग्रह गर्नु भएको छ पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रका निम्ति एकता सहकार्य सहमति आवश्यक रहेकाले सहमतिमा सहमति जसमा हुन्छ त्यसैको नेतृत्वमा सरकार निर्माण गरिने उल्लेख गर्नु भएको छ सबै प्रमुख दलले नेकपा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारमा जोड़ दिए आफूहरू तयार रहेको समेत अध्यक्ष प्रचण्डले बताउनु भएको छ अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर सातको प्रादेशिक भेलालाई सम्बोधन गर्न कैलाली पुग्नु भएको हो भएको छ लगातार वर्षा हुँदा सर्वरोगको जोखिम कराती खेलाड़ीहरूका लागि क्षेत्रीय दीक्षान्त समारोह शुरू लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ंग्रेस की नेत्री तथा सभासद डाक्टर आर्जु राणा देववा निर्वाचन क्षेत्र वििकस कार्वास्थ्य शिविर संचालन करना विनियोजित बजेट तथा जयंत मेमोरियल ट्रस्ट को संयोजन में काडियोथेरारिस्ट भास्कुर ट्रांसप्लांट सेंटर का विशेषज्ञ डाक्टर भगवान कोईराला सहित विशेषज्ञ को, टोली यही जेठ तीस रस गतेत्रीय अस्पताल डड़ेलधुरा में दिन बिहान आठ बजे बेलुकी चार बजे दोसों दिन बिहान आठ बजेदेखि दिउँसो दुई बजेसम्म रोग सम्बन्धी निशुल्क विशेषज्ञ शिविर आयोजना हुने भएको हुँदा मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराई लाभ लिन हुन हार्दिक अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क सरस्वती खटका सेभ द उमेन डडेलदुरा मोबाइल अन्ठानब्बे अडचालिस अस्पताल फोन शून्य छ्यानब्बे चार दस र मोबाइल अन्ठानब्बे तपाई अहिले बयानब्बे मेगा खर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी डाका युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ डाक्टर भगवान कोइराला नेतृत्वको सोह्र सदस्यीय चिकित्सकको टोली डडेलधुरामा स्टेचर अभावमा बझाङका महिलाहरूले पर्स पीड़ामा छट पटाउनु पर्ने लगातार पानी पर्दा सरूवा रोगको जोखिम उच्च भएकाले खानपान र सरसफाईमा ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् लगातार पानी पर्दा पानीजन्य सर महामारीको रूप लिन सक्ने भन्दै सचेत हुन डाक्टर सल्लाह दिएका हुन कुनै समय असर नगर्ने ब्याक्टेरियाले अहिले मानिसमा विभिन्न भी रोगको जोखिम बढ़ाएको डाक्टर शेरबहादुर पुलले बताउनु भएको छ उहाँका अनुसार हैजा लाग्ने किटाणु अहिले नदी आसपासमा सक्रिय हुन थालेका छन् यसले भविष्यमा खतरनाक रूप लिन सक्ने भएकाले अहिलेदेखि नै सावधानी अपनाउन आवश्यक भएको उहाँको भनाइरहेको छ डाक्टर पुनका अनुसार धेरै सरूवाोगको संक्रमण दूषित पानीका कारण हुन्छ अहिले काठमाण्डु उपत्यकामा मात्र पचास भन्दा धेरै जार र को पानी पिउने गरेका छन् यसको शुद्धता थाहा नहुँदा पनि समस्या हुने गरेकाले उमालेर मात्र पानी पिउन उहाँको सुझाव रहेको छ यस्तै वर्षाको समयमा पानीको पाइप फुट्ने गरेकाले व्यक्तिको घरमा धारा पुग्दा दूषित हुने भएकाले पनि सचेत हुन उहाँले आग्रह गर्नु भएको छ जिल्ला प्रहरी कार्यालय बाजुराले एक महीना को अवधि जिला स्थान बाई हजार चार सौ अड़सठी लीटर अवैध घरेलू मदिरा बराबर प्रहरी घरेलू मदिरा रईसेंस नसलवा सत्ताईस कॉटर बराबदी नष्ट करने जिला प्रहरी कार्यालय बाजुरा का प्रहरी डीएसपी बलबहादुर बोगटी आज बिहान मिश्र सदरमुकाम मर्तडी बजारवाट अड़सट्ठी लीटर घरेलू मदिरा नष्ट मदिराकें कारण जि खाद्य संकट घरेलू हिंसा का साथ गैरकानूनी घटना बढ़े भं जिला प्रहरी कार्यालय भाजुरा के का होटल व्यवसाय जनचेतनामूलक कार्यक्रम का साथ नौ बजे होटल बंद कर साथ मदिरा बिक्री वितरण कर नपाइने निर्देश दिया राजकटेज मर्तिक दिल बहादुर कुंवर जिला में इजाजत बिना मदिरा बिक्री वितरण गर्न रूप में चोट न भिकांश होटल व्यवसाय को उल्लंघन पाइकारी कार्यालय करीब एक सीटर टाड़ा को दूरी में मदिरा रखना पाइने भरोकारवाला नि मौन बस को स्थानीय आरोप लगा नियम विपरीत प्रधानक नियुक्ति गरेको भन्दै स्थानीयले बुतडेका जिल्ला शिक्षा अधिकारी लाला सिंह टेर विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेका छन् तानेश्वर नागार्जुन उच्च माध्यमिक विद्यालय रातामाटाका जगदीश चन्दलाई हटाएर नियम विपरीत आफ्ना नातेदार पर्ने गोपाल सिंह जोशीलाई प्रधानमा नियुक्ति गरेको भन्दै रातामाटाका स्थानीय बासिन्दाहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेका हुन अख्तियारमा दायर निवेदनमा शिक्षा नियमको प्रक्रिया मिचेर जिल्ला शिक्षाधिकारी टेरले प्रधान नियुक्ति गरेको आरोप लगाए नेपाल नागरिक समाज दलिद्वारका अध्यक्ष लक्ष्मण सिंह सम्मानित हुनु भएको छ नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय अधिवेशनमा अध्यक्ष सम्मानित हुनु भएको हो नागरिक समाज दलिद्वारले गरेको कामको प्रशंसा स्वरूप अध्यक्ष सम्मानित गरिएको हो उनलाई दोसल्ला उडाएर सम्मान पत्र सहित हिजो मात्र नागरिक समाजको राष्ट्रिय अधिवेशनमा सम्मान गरिएको हो अछामको मंगलसेनमा नेपाली सेनाका जवानले मदिराको बोतल प्रहार गर्दा स्वास्थ्य कर्मी घाइते भएका छन् कञ्चनपुर घर हाल दुर्गा बक्सगण मंगलसेनमा कार्यरत नेपाली सेनाका जवान लोकेन्द्र सिंह धामीले धर्मेश्वर पोली क्लिनिकका सञ्चालक देवेन्द्र केसीलाई मदिराको बोतल प्रहार हर... गर्दा उनी घाइते भएका हुन् औषधि माग्दा जवान धामीले आफ्नै खल्तेबाट बोतल निकाली प्रहार गरेर घाइते बनाएको घाइतेका दाजु पुष्पक केसीले बताउनु भएको छ घाइते केसीको टाउकोमा चारवटा टाका लागेका छन् उनले जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ सैनिक जवान धामीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख डीएसपी निरञ्जन दत्त फाटले जानकारी दिनुभएको छ चालु आर्थिक वर्षमा औषधि खरिदमा बजेट न्यून हुँदा उपचार सेवा प्रभावकारी हुन नसकेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाले जनाएको छ प्रति चौमासिक करिब तीन लाख रुपियाँको हारिमा बजेट विनियोजन हुने तथा उक्त रकम औषधि खरिदका लागि न्यून हुने जिल्ला पशुसेवा कार्यालय दार्चुलाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा बसन्त बहादुर सिंहले जानकारी दिनुभयो जिल्ला पशु सेवा कार्यालय दार्चोलाले सस्तो औषधि निशुल्क उपलब्ध गराए पनि एन्टिबायोटिक लगायतको महँगो औषधि भने कृषकले निजी मेडिकलबाट खरिद गर्नुपर्ने भएको छ कैलालीका अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्ग मैत्री संरचना निर्माण स्वास्थ्य शिक्षाको निशुल्क व्यवस्था गर्न माग गर्दै जिल्लाका विभिन्न निकायमा ज्ञापन बुझाएका छन् अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनयापन पद्धति केन्द्र नेपालको पहलमा आयोजनामा आज जिल्ला प्रशासन जिल्ला विकास समिति महिला तथा बाल बालिका कार्यालय धनगढ़ी उपमहानगरपालिका जिल्ला जनस्वास्थ्य र जिल्ला शिक्षा कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको केन्द्रका अध्यक्ष भीमबहादुर शाहले अपाङ्ग मैत्री संरचना निर्माणका लागि ज्ञापन पत्र बुझाएको बताउनु भएको छ अध्यक्ष शाहले सरकारले नै अपाङ्ग भएका व्यक्तिहरूका लागि भौतिक संरचना निर्माण गर्न नीति निर्माण गरेको भए पनि स्थानीय स्तरका निकायहरूले त्यसको कार्यान्वयन नगरेको गुनासो गर्नु भएको छ संघले बुझाएको ज्ञापन पत्र अनुसार जिल्लाका सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूका भवन अपाङ्ग मैत्री हुनुपर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि निशुल्क स्वास्थ्य शिक्षाको व्यवस्था जिल्लामा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क संकलन गरी अनिवार्य परिचय पत्रको व्यवस्था गर्नुपर्ने माग गरिएको छ कुल बजेटको एक प्रतिशत बजेट अपाङ्गता भएकाहरूका लागि छुट्याउनु पर्ने भए पनि त्यो नछुट्याउनु उन दुखद भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ जिल्लाका सम्पूर्ण निकायका भौतिक संरचना अपाङ्ग मैत्री जिल्ला प्रशासन कार्यालयले रेखदेखि जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ कालो बजारी नियन्त्रण गर्न तथा व्यापार अनुशासन कायम गर्नका लागि बजार अनुगमन कार्यलाई तीव्रता दिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दत्तराम बडुले जानकारी दिनुभयो म्याद गुजुरीका सामग्री बिक्री वितरण नहुन् व्यापार व्यवस्था सम्बन्धित निकायमा दर्ता हुन् उपभोक्ताहरूको अधिकार सुनिश्चित होस् भन्ने हेतुले अनुगमन कार्यलाई निरन्तरता दिएको उहाँले बताउनुभयो अनुगमन कार्य अन्तर्गत आज देमाण्डो गोरुखोला मुसियाचोर और सदवांश का विभिन्न पसलगम संयुक्त अन्गमन टोली ती क्षेत्र का होटल किरा पसल औषधी पसल और मधिरा पसलगमन हो एगार वा किना पसल तीनवा औषधी पसल पांचवटा मधिरा पसल और तीनवटा होटल में अन्गमन कर नायब सुब्ब बड़ी जानकारी द्वो अन्गमन को सिलसिला में धर जसो पसलिस्ट राख रेट लिस्ट राख्नका लागि निर्देशन दिएको बडुले बताउनुभयो यसका साथै दर्ता नभएका पसलहरूलाई सम्बन्धित निकायमा दर्ता गर्नका लागि निर्देशन दिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं संयुक्त अनुगमन समितिका सदस्य खिमानन्द भट्टले जानकारी दिनुभयो कराते खेलाड़ीहरूका लागि पाँच दिने क्षेत्रीय दीक्षान्त समारोह धरगड़ीमा शुरू भएको छ नेपाल गोजुरी यो संघको आयोजनामा क्षेत्रीय दीक्षान्त समारोह अर्थात प्ल्याक बेल्टको डन एक दुई तीन शुरू भएको हो कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नु भएको छ पाँच दिनसम्म चल्ने दीक्षान्त समारोहमा सुदूरपश्चिमका नौ जिल्लाका डेढ खेलाडीहरू सहभागी रहेको आयोजकले जनाएको छ अब सड़क तथा सवारीसिम ट्राफिक अपडेट आज सुदूरपश्चिम सड़क तथा सवारी संग संबंधित एवटा घटना कैलाली खानी में जीपक्कर दिदा एक पैदल यात्री घाइते कैलाली डोटी को गोपघाट काम्बर प्लेट को ना आ, सोह्र त्रिचालिस नम्बरको जीपले आज बिहान साढे दस बजेको समयमा ठक्कर दिँदा पैदल यात्री डोटिको घागल घर भएका पचपन्न वर्षीय अम्बर बहादुर सुनार घाइते भएका छन् उनको सेती अञ्चल अस्पताल धनगड़ीमा उपचार भइरहेको छ ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज रातीको मौसमी पूर्वानुमान साधारणतया आज राती देशका प्राय सबै क्षेत्रका पहाड़ी क्षेत्रमा मौसमी बदली रहनेछ भने बाँकी भागहरूमा आंशिक बदलिको स्थिति रहनेछ रहने यसका साथै पूर्वी नेपालका केही स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुनेछ भने पश्चिम नेपाल र मध्य नेपालका थोरै ठाउँहरूमा पनि साँझको समयदेखि मेघगर्जनसहित क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ यौ संग छजी बजेको यूनिटी खबर सकने कोईरा नेतृत्व के सोलह सदस्य चिकित्सक में टोली निःशुल्क मूटुर स्ट्रेचर अभाव बझांग का महिला प्रसाद पीड़ा में छटपट पर्ने बाध्यता डोटी का दुई बाल एसओएस बालग्राम पठाइने तीन बाल बालिकक पे जिल्ला प्रशासन कार्यालय कैलालीमा चारजना अधिकृतको जिम्मा एकैको थाप्लोमा सेवा गराईले घन्टौ लाइनमा बस्नुपर्ने उमेर र कर्णाली नदीमा नुहाउन भनेर हिँडेका तीन बालिका बेपत्ता कर्छली गरेको आरोपमा कैलालीमा एन्सेड कल सेन्टरमा आक्रमण RadioUnity.com.np बाट को बेला तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा फेसबुक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीईभीटीबाट सम्बन्धन प्राप्त यस ग्लोबल इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरमा यही शैक्षिक सत्र दुई हजार लागि पूर्ण रोजगारीको ग्यारेन्टीका साथ वैशाख दस गतेदेखि श्रावण बीस गतेसम्म भर्ना खुलेको बेहोरा सम्पूर्ण विद्यार्थी एवं अभिभावक वर्गहरूमा सहरर्ष जानकारी गराउँदछ